तपाईँलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौँ प्राविधिक मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विकल्प कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलखुटे एफएम एक सौ दुई थो प्रचार मेगाहट प्रत्येक साता को शुक्रवार बेलुका छत्तीस बजे पुनः प्रसारण शनिवार बेलुका पचतीस बजे होने गद गलकोट नगरपालि संघ को सहकार में उत्पादित कार्यम परिवर्तन का आवाज एफएम व्याड में एक सौ दुई थो चार मेगाहाज संगे इंटरनेटलाइन में डब्ल्यू डब्ल्यू डब्ल्यू डट गलकुट एफएम डट कम रोबाइल एप गलकोट एफएम मार्फत एकथ प्रसारण होने गद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 छाती हाथ राेरा हात्मा साक्षी राेरा छीमा तो तो दो भाइ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 आवाज प्रस्तुत कर सके कार्यक्रम में अब को प्रस्तुति परिवर्तन संवाद परिवर्तन संवाद में रह रामजना अतिथिकावर्तन संवाद में रहकर गलकुट नगर पालिक वार्ड नंबर तीन निवासी तुल बहादुर बोरा संगाका चमर्क कर आज हम सचालन करते आखुरा पालन व्यवसाय संगे कुखुरा पालन करते समस्या बजारीकरण संस्था लगायतका विभिन्न विषयमा कुराकानी गर्नेछौ अब लागौ उहाँसँग गरिएको कुराकानीतर्फ कार्यक्रममा स्वागत छ धन्यवाद आरामै हुनुहुन्छ के गर्दै हुनुहुन्छ आज भोलि हजुर मैले कुखुरा पालिराख्न छन् हजुर पेसा सुरु गर्न लागेको कति समय भयो हजुरले मेरो आठ महिना भयो आठ महिना भयो कुन कुन कुखुरा व्यवसाय गर्दै हुनुहुन्छ हजुरले मैला छन् हजुर छन् हजुर बाख्रा छन् हजुर छन् हजुर अब फिर लोकलाल ना यो पेसा सुरू करभंदा पैला हजर कत कई करते थे के कामको लागि जानुभयो काम गर्नलाई हजुरले गरे काठमाडौँमा चाहिँ होटलमा काम गर्नको लागि जानुभयो त्यहाँ चाहिँ कति समय काम गर्नु भयो त्यहाँ मैले गरेँ धेरै नै तिन महिना जति गर्नु भयो त्यस पछाडि चाहिँ गाउँमा आइसकेपछि फेरि विशेष गरी त्यो ओटलको काम चाहिँ हजुरलाई किन होटलमा चाहिँ किन गर्न मन लागेन केही अब आफ्नै ठाउँमा गरम होइन आफ्नै गाउँमा गरम जम्मा गर जम् ठाउँमा आफ्नै ठाउँमा गरे पछाडि चाहिँ राम्रो नै हुन्छ त्यसैले पनि हजुरले आफ्नो ठाउँमा सुरु गर्नुभयो तपाईँले यो पेसा भनौँ न अब होटलमा काम गरिसके पछाडि चाहिँ गाउँमा चाहिँ आएर कुखुरा पालनै रोज्नुको कारण चाहिँ के हो अन्य पेसाहरू किन रोज्नु भएन कुखुरा भनेको यहाँ कतै नगरेको होइन मैले पहिले ल्याएँ बटै ल्याएँ होइन टर्कीहरू हालेँ त्यही भएर हजुर छुट्टी किरा गरम भन्ने हो त्यो मेरो यो बट्टाई कुखुरा चाहिँ विशेष गरी कसैले पनि पालन गर्नुभएको छैन गल्त छैन कुखुरा पालन यो भनौँ न तपाईँले भनिहाल्नु भयो यो बटाई कुखुरा भन्नुभयो यो, यो अन्य कुखुरा पालनको लागि चाहिँ हावापानी चाहिँ कस्तो पाएको अनुभव गर्नुभयो हजुरले गरेको ठाउँमा मैले चाहिँ हाम्रो जाडो छ होइन जाडो छ अब धेरै गर्मी चाहिँ ठिकै हो गर्मीमा चाहिँ राम्रो एकदम राम्रो हुन्छ हजुर जाडो मौसममा चाहिँ अलिक समस्या हुन्छ जाडोमा धेरै हुन्छ फुलिनीमी पनि गर्मीमा चाहिँ ठिकै पनि हुने जाडोमा चाहिँ धेरै समस्या हजुर यो व्यवसाय गर्दै गर्दा चाहिँ हजुरले सुरुमा चाहिँ कतिवटा कुखुरा राख्नु भएको थियो अहिले चाहिँ कति छ के कुरुमा चाहिँ एउटा मगाएको मगाएको हजुर अलिकति घरतिर बेच्थ्यो हजुर अलिकति चाहिँ पचपन्न चाहिँ अहिले थिए हजुर अब अलिकति भेट्छ अहिले चालिटमा अहिले चाहिँ चालिसवटा मात्रै छ थप्ने योजनामा हुनुहुन्छ कि के गर्नेमा लोकल हाल्दैछु लोकल कुखुरा अन्य कुखुराहरू चाहिँ व्यवसाय नगर्ने अथवा के सोच गर्ने होइन यता यिनी टर्कीको चाहिँ त्यति मार्केट भएन हजुर भएन ढक्कनी भयो होइन कोइला ए कोइलाबाट नि हल्का हल्का हुन्छ कोइला नि मार्केट त्यति छैन लोकलबाट चाहिँ मार्केट छ हरे त लोकल हाल्नु पर्यो अनिकल कुखुरा त्यही भएर हाल्नु पर्यो अनि यो व्यवसाय गर्दै गर्दा चाहिँ हजुरलाई के कस्ता खालका समस्याहरू आउने गर्दछन् केही आएन नि यो अब बर्खामा चाहिँ बाटोको हुन्छ हजुर प्रयोग बर्खामा हिउँचमा के आपत्ति हुन्न सुरु सुरुमा चाहिँ साना चल्लाहरू ल्याउने बेलामा चाहिँ ल्याइसके पछाडि चा, कुनै मर्ने यताउति केही समस्या भयो कि भएन मर्ना आफूले उयो होइन हजुर बाटोमा मरे के भएर मरेको केही थाहा पाउनुभयो जाडो भयो गाडीमा आउने जाडोको समयमा चाहिँ धेरै अब बिरामीहरू हुने पनि हुन्छन् जाडोमा हजुर त्यो बिरामी भइसके पछाडि चाहिँ हजुरले औषधीहरू चाहिँ कसरी के कस्तो तरिकाले गर्नुहुन्छ भेट्ने नि भए लानु आयो लुवायो लगाइदियो मलाई हजुर त्यही हो भेटनेरीबाट चाहिँ औषधी लैसके पछाडि पानीमा घोल्ने गरिन्छ हजुर यो बजारीकरणको अवस्था भनौँ अथवा यो बजारीकरणको कुरा गर्दा चाहिँ हजुरले अब व्यवसाय गरिसके पछाडि चाहिँ कुखुराहरू चाहिँ कहाँ लगेर बेच्ने गर्नुहुन्छ कुखुरा यहीँ गाउँघरमा बिग्रिरहेन अहिले त हजुर मैले दोकान खोल्न पला नि दुई बनाएको थिएँ घटिराखेँ कुखुरा घटिराखेपछि किना खोल्ने भनेर खोल्न राखेँ मैले लोकल हाल्ने थिएँ अब काम गर्ने मान्छे नै हाल्न पाउला खोजिरहँ ठिकै यता हटियातिर दोकान खोल्न पाउ बजारको अभाव छ कि छैन बजारमा खासै बिक्री नहुने भनिन्छ महँगो महँगाईको कारणले गर्दा पनि बजारमा बिक्री हुन धेरै समस्या छ एकदम एक कुरा त अब कुखुरा पालन व्यवसाय धेरै व्यक्तिहरूले पनि गर्नुभएको छ त्यो कारणले गर्दा पनि बिक्री नभएको हो कि होइन त्यति मेरो छुट्टै हजुर मोइलर होइन हब्बर होइनन् कोइलर हुन् मेरो भट्टै हुन् टर्की हुन् हजुर त्यो ऊ होइनन् वा अरू होइनन् कोइलरहरू ऊहरू कोइलाहरू भन्थे हुन्थ्यो नि जान्थे कोइलाहरू गइरह यो तपाईँले पालन गरेको व्यवसाय गरेको भनौँ यो भट्टाई अनि यो टर्कीहरू चाहिँ एकदम महँगो हुने गर्दछ महँगो हुन्छ अन्डा नि दिन्छन् त भट्टाइ अन्डा दिन्छ हजुर अन्डाको दबाई नै हुन्छ होइन भट्टै अन्डा जाडोमा दिन्न गरिमा दिनु मैले अनुभव गरेको अन्डा पनि अब दिने भए पछाडि चाहिँ त्यो अन्डा प्रयोग गरेर पनि फेरि त्यो अन्डाको पनि औषधि हुन्छ भन्नुभयो हजुर के कस्तो खालको भनौँ अथवा के कस्तो जोनीहरूको हात दुखाइहरूको हजुर मैले ल्याउनु खुवाएँ हेरै राख्नुहुन्न एक दुई हप्ता तपाईँले यो साना चल्लाहरू चाहिँ कहाँबाट यो गलकुट बजारबाट ल्याउनु भयो कि अन्य कतैबाट मैले उहाँहरू ल्याएको चल्ला चाहिँ पोखरा ल्याएको पोखराबाट ल्याउनु भएको गलकोटमा चाहिँ नपाइने अथवा पाइनँ पाइन्थ्यो महँगा थियो धेरै मगायोबाट मगाएको गलकोटमा अलिक महँगो थियो महँगै छ अहिले हजुर पोखरा मगाएको पोखराबाट चाहिँ मगाउनु भयो गलकोटबाट ल्याउँदा भन्दाखेरि चाहिँ पोखराबाट अलि सस्तो पर्ने भएको कारणले गर्दा गलकोटमा त्यही मगाएको आउँथ्यो होला हजुर मगायो भने उता कन्ट्याक्ट गर्यो त्यही भएर हालिदियो पट्टैहरू अहिलेको अवस्थामा चाहिँ युवा पुस्ताले चाहिँ अब नेपालमै केही नगरेको अवस्था पनि छ धेरै जस्तो विदेशतिर जाने चलन पनि रहँदै आएको छ नेपालमा चाहिँ तपाईँलाई चाहिँ स्वदेशमै केही गर्छु भन्ने लाग्यो अँ म चाहिँ यहीँ गरम होइन यही गरम अब बाहिर आयो नि दुःख गर्ने हो नि दुःख गर्ने होइन दुख गर्दै गरौँ यहीँ गऱ्यो आफ्नो ठाउँमा आफ्नै बाबालाई भन्न पाइन्छ हजुर बाबामाको दुहानी भयो बिरामी हुन नि हिँड्न पाइयो बाबामालाई हाम्रोका धेरै अरू दाईहरू उता बिहेतिर छन् जापानतिर छन् हजुर म मात्रिया घरमा छु हजुर त्यही भएर यतै गरेर पनि दाइलिङ लगानी हाल्दै तपाईँको चाहिँ सबै दाई चाहिँ अब विदेशतिर हुनुहुन्छ तपाईँलाई चाहिँ जान मन लागेन लागेन दाइवलिन जाम आइया भन्नुहुन्छ म त जान्न हन्छु हजुरलाई जानै मन लागे मन लागेन यही चाहिँ केही गर्छु भन्ने विशेष गरी चाहिँ कुनै व्यक्तिले भनौँ अथवा जो कोही व्यक्तिले पनि अहिले कुनै व्यवसाय सञ्चालन गर्नुभयो भने चाहिँ बजारतिर नै सञ्चालन गर्ने अवस्था पनि रहेको छ चा। तपाईँले चाहिँ अब बजारतिर नआएर गाउँमै गर्नुभएको छ अलि बजारबाट माथि नै पर्दछ हजुर बस्ने ठाउँ चाहिँ यो बजारमा चाहिँ नगर्नुको कारण के हो हजुर चरन ठाउँ चाहिन्छ त्यही भएर तिनीहरू चरन झाउ एरिय चाहिन्छ एउटा एरिया चाहिन्छ मेरो पुरै जग्गा खालि बाँझो आफ्नै घर हो हजुर र बाँझो राख्यो जौ छ नि त्योमा जौहरू के अरे पिपिराहरू धेरै खान्छ त्यसलाई हजुर पिपिराहरू धेरै खान्छ हजुर उसलाई पानी धेरै खान्छ दाना नि खाना खान्छ हाल्दै दानाहरू नै धेरै खान्छ खुवाउने त्यसलाई हजुर अब जग्गाको भनौँ अथवा धेरै चर्ने भएको कारणले चरन क्षेत्रको कारणले गर्दा पनि बजारमा चाहिँ चरन क्षेत्रको अभाव नै अरू कहाँ गएका अरू कहाँ हामी उडेर तल पुग्छन् उड्छन् तिनी दुई तिनवटा उड्यो नि गए बुटा गयो अडिन्छन् तिनले झाना धेरै गाह्रो हुन्छ हजुरकोमा त्यस्तो उडेर जाने जा। समस्या भयो कि भयो उडेर गएँ तिनवटा गए तिनवटा गए पछि आएँ पछि फेरि आइसकेँ टुप्प टुप्प पुगेर आइपुगेँ हजुर एक घन्टा दुई घन्टा पछि ओलिन्छन् आफै भनौँ न एक हिसाबले भन्दा चाहिँ अब दानाको कुरा गर्दा चाहिँ हजुरले दाना चाहिँ अब कहाँबाट लैजाने गर्नुहुन्छ मैले दाना चाहिँ उहीँ गाउँमै फर्म छ हजुर अङ्कलहरूको दाईहरूको हजुर म गाउँमै छ गाउँबाटै लान्छु अहिले गाउँबाटै लैजाने गर्नुहुन्छ गाउँबाटै लान्छु मैले आफ्नै घरमा उत्पादन गरेको चाहिँ दानाहरू प्रयोग हुन्छ कि नै के के चाहिँ प्रयोग गर्न सकिन्छ आफ्नै घरमा भएको चाहिँ घरमा भएको चाहिँ मकैहरू खान्छन् मकैहरू खान्छ मकैहरू हाल्ने अनि खान्छन् दाना मात्रै हाल्न बजार नै छैन हजुर अन्डा दिन्छन् टर्कीले नि हजुर चल्दा झिक्छन् आफै हजुर दाना चाहिँ घरकै खान्छन् घरकै हाल्दि खान्छन् दाना हाल्ने नि बाहिरको पेल्ने बजारको दाना काम गराउँछ हजुर यो पाँच छ महिनाको अवधिमा चाहिँ हजुरले अब भनौँ न पाँच छ महिना पहिला चाहिँ धेरै अब बजारीकरणको कुरा गर्दा चाहिँ धेरै बिक्री पहिला हुन्थ्यो कि अहिले बिक्री हुन्छ के कस्तो पहिला नि त्यति थिएन महँगै छन् चल्दा महँगो भएको कारण महिना चल्दा ल्याएको महँगो दुई चारजना लगाउँ लगन अहिले नि अब त्यही जापान एउटा अनि खानी हुन्छन् हिउँकाले क्या महँगो बुझ्दैन नि तर बिरामीलाई पनि ठिक हुने रह्यो हजुर त्यो खाने खादमा खाने पनि बिरामी लियो त्यही भएर बाहिरीले क्या महँगो दुई किलो तिन किलो आउँछ हुन्छ अफ बार त्यही भएर नि खेन हजुर तपाईँले चाहिँ एक किलोको चाहिँ कसरी बेच्नु भएको छ किलोको हिसाब चाहिँ मैले किलाको चाहिँ जिउँदो नौ दा रुपियाँ केजी हजुर काटेको हजार धेरै महँगो नै रहेछ अरू त्यही भने मैले बिरामीले खाना हो लगानी नि धेरै लामो खायोमा लगानी नि टन्ने खा हजुर लगानी नि भेट्यो पाँच छ भेटिरह हजुर लगानी नि छ दुखै छ हजुर दुःख पनि छ लगानी पनि छ त्यही यो दुखै छ लगानी छ अब यो व्यवसायलाई चाहिँ हजुरले कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ मैले चल्दा है झिक्न पला चार पाँचवे पछि राखेर भाले राखेर चल्दै झिग्यो नि हामीले मिलाएर नि दिन तगिन्छ घटाएर हजुर हजुर घरमै हुर्काउने होइन क्या अब चल्दै महँगो परेन नि त हजुर चल्ला उ गर्ने लोकल हाल्न लाख लोकल दिने हटाए लोकल हाल्न नराख मैले हजुर यिनी हटाएर चाहिँ लोकल कुखुरा लोकल कुखुरा लोकलको धेरै अभाव छ गाउँमा हजुर गाउँमा अब अभाव भएपछि छैन पाइन हजुर गाउँघरमा चाहिँ अहिले लोकल कुखुरा पाल्न धेरैले छोडिसक्नु भएको छ अँ त्यसैले पनि हजुरले चाहिँ अब लोकल कुखुरा चाहिँ लोकल हाल्नबाट मलाई धेरैले मनमा त्यो पनि फोन गर्थ्यो लोकल चाहिन्छ हजुर त्यही भएर धेरै रहने लोकल हालै राम्रो हुन्छ बिग्रिनु हुन्छन् हामी अघि त पहिले भन्नुभएको थियो अब बाख्रा पालन पनि गरेको छु भन्नुभयो बाख्रा चाहिँ कतिवटा पाल्नु भयो बाख्राका धेरै छैन छ तातवटा खान हजुर बाख्रा नि हाल्नु बढाउनु पाउँला भनेको बाख्रा नि हजुर बोका दोका अहिले बोका हेरेन चाहिँ पहिला छैन अहिले बोका हेरेको चार महिनाका आठ नौ हजारका भयो त्यही हेरेर नि हालि हाल्ने दोध बनाएको हजुर अहिले बाख्रातिर पनि अलि बढाउने योजना बनाउनु भयो बाख्रा नि हाल भन्ने दुःख हजुर ए भनौ न अब ए आफ्नै ठाउँमा बसेर चाहिँ भोलिको भविष्य चाहिँ कतिको राम्रो देख्नु भएको छ हजुरले होइन भवै त्यही होला नहोला होइन आफ्नो गाउँमा यसले गरेको थियो फलाना गरे यत्तिको भन्ने भयो क्या भो पीडा होला होइन हजुर फलाना एकचोटि जामलाई बाहिर गएर एकचोटि खाम्ला कमाइन्छ हजुर उमेन गएको होइन हजुर कमाऊँला यही गरम एक दुईवटा हेरौँ भन्नु त हजुर एक दुई वर्ष चाहिँ नेपालमै केही गरौँ त्यस पछाडि विशेष गरी चाहिँ अहिलेका युवा पुस्ताहरूले चाहिँ अब भनौँ न नेपालमा चाहिँ केही नगरेर विदेशतिर मात्र पलायन हुने अवस्था छ नेपालमा युवाहरूले चाहिँ धेरै यस्तो यो व्यवसायहरू गरेर नबस्नुको कारण चाहिँ के जस्तो लाग्छ हजुरलाई त्यो लगानी हाल्ने मान्छे हजुर लगानी हाल्ने मान्छे चाहियो आफूले दात दिने मान्छे दिने मान्छे हजुर तर भन्छ यतिको गरेँ हुन् भन्छ तर दाइवल दा देखेन मलाई मान्छे नि चाहिन्छ अरूले नि भन्छन् अरूबाट फोन गर्छन् केटाहरूले ल यो गर है कोही चाहिँ हामीले हाल्छौँ नभन्ने नहाल्ने नि मन लाग्छन् ओ केटाले हालिदिन्छ भन्छन् गरम भन्ने जोति हाल्छ हजुर पछाडिबाट चाहिँ सबैले हौसला पनि दिनु पऱ्यो त्यस त्यस पछाडि चाहिँ आफूलाई अब व्यवसाय गर्नु पनि एकदम अलि सहयोग पनि हुने गर्दछ तपाईँ यो आफूले गरेको यो व्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ एकदम एकदम धेरै सन्तुष्ट हुनुहुन्छ बा आमा बन्द पाइयो बा आमाले पकाएको खान पाइयो हजुर अब छोराहरूसँग अब दाइगोर्का छोरा जो हो नि घुमबिल भइयो भेरो भइन्छ हजुर बाहिर गएको मान्छे अब हेलो हाल्नु हेर्यो त्यही हो त्यही हो हजुर अहिले चाहिँ यहाँ चाहिँ अब बुबा आमासँग सबैसँग बस्न पाइएको साथ व्यवसाय पनि गर्न पाइएको हजुर यो व्यवसायमा चाहिँ तपाईँको यो व्यवसायमा पारिवारिक सपोर्ट चाहिँ कतिको छ राम्रै छ हजुर गर्न पर्छ भन्नुहुन्छ कुनै बेला चाहिँ हजुरले अब व्यवसाय गर्दै गर्दा चाहिँ कहिलेकाहीँ चाहिँ धेरै समस्याहरू भनौँ न कहिलेकाहीँ दानाको समस्याहरू यता अधिकै भयो कि नै हजुर म त्यो भएन गाउँमै भयो दाना पानी उनी गाउँमै छ भन्दै नि थाप्छ कि उहीँ माथि पुऱ्याइन्छन् हजुर मगाएको दाना उहीँ पुऱ्याइन्छन् हजुर दुखाको अलिकति गर्नै भए दुखाका दाना नि बोक्न भए गाड नयाँ नै दाना नै हाल्न बोकेर लानुभयो मान्छे दुःख चाहिँ गर्नुभयो मेहनत चाहिँ एकदम धेरै गर्नु पर्छ हजुर तपाईँले व्यवसाय गर्दै गर्दा चाहिँ समाजले चाहिँ कस्तो दृष्टिकोणले हेरेको चाहिँ अनुभव पाउनु भएको छ हजुर गाउँमा कोही छैनन् हजुर दुई चार ठिकै गरे होइन ठिक छ रमाइलो छ भन्छ गाउँमा चाहिँ मान्छे छैनन् छैनन् हाम्रो गाउँमा चाहिँ मान्छे दुई घर छन् यता उता हाम्रो मैले कुखुरा पाल्छन् यताउता छन् माथि दुई तिनजा थी छन् ठिकै गरेर रमाइलो छ गाउँमा भन्छन् तिनी कुखुराको पुरा गाउँ थर्किन्छ कुकुरुकुर छन् कुखुराले निकाउँछ रमाइलो छ कुखुरा चाहिँ घुमाउन लान्छु म बेला बेला नानी अनि डाँडा तगन देउडाले उडाइट मैदानतिर नि जान्छन् पछि पछि जान्छन् कुखुरा हिनाल नि अनि कोर्ट कोर्ने कराउँछन् करा रमाइलो पनि हुन्छ मैले लाइभ पनि हालिरहेको थिएँ बेलुका पहिला पहिला आइबोल कि म हिँडाल्दिनँ हजुर पहिले पहिला रङ्ग लाउँदै हिँडाल्थेँ क्या हजुर सुरु सुरुमा चाहिँ रमाइलो पनि लाग्यो आफूलाई पनि रमाइलो पनि लाग्यो कराउने होइन रमाइलो एकदम रमाइलो लाग्थ्यो पहिला रमाइलो लाग्ने तपाईँले भन्नुभयो अब समाजका छछेका व्यक्तिहरूले चाहिँ अब राम्रै गरेको छ ठिक छ भन्दाखेरि चाहिँ हजुरलाई कस्तो हुन्छ मलाई एकदम राम्रो गरेको रहेछ म आफैले आफै लाउँछ हजुर अनि बाइडले भनौँ न भन्नु आफै हो हजुर म कति दुख छ मलाई थाहा बाइड केही थाहा छैन हजुर हजुर राम्रो चाहिँ राम्रै गरे भन्दैन हजुर राम्रो छ भन्दा हजुर राम्रो चाहिँ त्यो होस् अब राम्रै गरेको छ भन्दाखेरि चाहिँ आफूलाई पनि एकदम राम्रो चाहिँ अनुभव हुन्छ हजुरलाई चाहिँ हुन्छ अरू बानी आउँछ कोटाओे बानी हेर्न आउँछन् हजुर टाटा हेर्न आउँछन् हजुर ओहो फलाना यो गरे खालि भन्छन् हजुर अब तपाईँले यो अब भनौँ न व्यावसायिक रूपमा नै यो कुखुरा पालन गरिसके पछाडि चाहिँ अब फर्म नै सञ्चालन गरेर दर्ता गर्ने योजना छ कि छैन हजुरको दर्ताको अब चाहिँ लोकल हालेपछि थोरैमा हुन्न अन्य कुरो हो हजुर दर्ता गरेपछि नि अब हुने हो कि दर्तावानी ददा मन लाएन हजुर लाएन ददा लाएन लान भनेपछि त्यहाँ ददा गरेन थोरै भयो हन्ने कुरो एकचोटि कुरो राख्न लाने थोरैमा हुँदैन त्यहाँ थोरैमा पहिला लगाए नि धेरै हाले भएन कि हुने हुने हन्ने कुरो भन्दा हजुर मरेको घाटै हो एकचोटि मेरै मरेको कतिवटा जति मरे पटक एकचोटि हाले मरेको भटाघट मरेको रहेछ त्यो कारण के मर्यो जाडो नि थियो जाडो भयो कि भन्ने पनि भुग्यो खै त्यो अब ऊ भिटामिनहरू खुवाउनु पर्ने रहेछ मैले पछि युट्युबमा हेरेको हजुर त्यो भिटामिन त्यसलाई दिएन हामीलाई त्यसलाई दिए हामीले हाल्ने कुरो हुन्थ्यो अब त्यही नै अनुभव भइहाल्यो ल्याउने होइन भिटामिन हजुर हाल्न यो दबाई पाइने रहेछ है त्यो त्यो दबाई चाहिँ हाल्न पाउने रहेछ मैले युट्युबमा हेरेको थिएँ सयवटामा चाहिँ सयवटा नै गरिकन त्यति चाहिँ हजुरलाई कस्तो अनुभव भयो सुरु सुरुमा चाहिँ अब व्यवसाय गरेको सुरुमा नै त्यस्तो चाहिँ ब्रोइलर हाल्थेँ मैले त्यति हजुर तिनी नै थिएँ त्यति रातमा ब्रोइलर कोइलर हाल्थेँ मैले भनेपछि अब ल ठिकै यो मरिहालेँ आले नि खान ल्याउनु बित्ति मरिको लड्ले उठाउ अहिले लडले उठाउँ बनाए त्यो दुही भएन हिम्मत चाहिँ हारेन अब सय मर्दाखेरि एउटा हिनताबोध पनि हुने गर्दछ हिम्मत चाहिँ हारेन त्यो हजुर एउटाले गनी एउटा उठाउँछ हामी हजार अर्कपटक चाहिए रांचा उठा टी उठली बनाएं हजार बजारीकरण के अभाव नभगर बजारी क्या छे छाइन हजार गांव घरम बिक्री गांव घरमें बच्चे चालीत बेची अल्किल कोट को बजार में कति को बिक्री होने गलकुट बजार भेज बजार बजार भाग बी यहीं हिजो अति दुईट जाए त्यहाँ केटा केटा बजार तिनवटा उमाथितिर बिक्री भइरहेन कतै पालनाले है हजुर भोलिको लागि तिनटावटाख बजारमा बिक्री नभएको होला चाहिँ महँगो भन्छ अब बुझ्ने अब बुझ्ने मान्छेले खाइहाल्दैन नबुझ्ने मान्छे तिन किलो आउँछ चार किलो आउँछ भन्छन् नि ब्रोइलरहरूको महँगो छ नि त ब्रोइलरहरूको कहाँ हजुर हजुर महँगो भयो भने चाहिँ धेरै जस्तो नलगेको अवस्था छ अब हामी चाहिँ यो कार्यक्रमको अन्त्यतर्फ पनि आइपुगेका छौँ अन्त्यमा चाहिँ हजुर रेडियो सुनेर बस्नुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ होइन मैले गरेको राम्रो छ नि होइन तपाईँहरूले नि गर्नु तर धेरै मान्छेले बाहिर गरेको काम अहिले कोरोनाको छ मैले कोरोना बारे को कोरोनाकै कोरोना एक महिना हुँ भएर काठमाडौँ थियो एक महिना कोरोनामा कोरोना त्यहाँ दुई तिन दिन खुले दुई तिन दिन खुले बेला म कोरोना नि अहिले बढिरहँ अरे कोरोना नि बढिरह बाहिर जान यहीँ गरेँ कोरोना नि छ बाबामा दामी बज्न नि पाइयो खायो भने खान नि पाइयो होइन म दुन्नी मान्छे भन्छु मैले यहीँ गर्नु राम्रो छ आफ्नो मिहिनेत गर्नुपऱ्यो घुम्न भएन त्यही भन्छु आफूले मेहनत गरेछ यहीँ छ भन्नुहुन्छ मिहिनेत गरेँ यही हजुर हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले हामीलाई समय, समय दिनुभयो यो समय र सम्वादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद श्रोता आज हमीम परिवर्तन का आवाज में रहन संवाद में गलकुट नगर पिका वार्ड नंबर निवासी तुल बहादुर बोहरा संग यो संग कार्यक्रम परिवर्तन का आवाज को निर्धारित समय सकने लगे तक परिवर्तन का आवाज सुन्न भो कार्यक्रम सुनी सके त्रम कगो कृपया सुझाव सलाह प्रतिक्रिया दिन नभूल होतक्रिया हम स्टूडियो को टेलीफोन नंबर शून्य अड़सठी चार बाह्र शून्य त्रिचालिसमा फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ यति जस म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधिमा रहने मित्र निराजन बगाले प्रति विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विज्ञप्पनी आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुट एफएम एक सय दुई नमस्कार